अभिव्यक्तिको अर्को माध्यम उद्गार परम्परागत युगको विध्वंसमाथि टेकेर प्रलयको भयंकर आगो उठाउने तर काम माग्नेका प्रतीकहरू पातलो शरीर पातौलो छातीमाथि गोल गर्दनमा टेकेर उभिएको कपालमाथि जड़िएको हेरबेन मुनी गोल चौडा निधार छ विद्व सदर्शन खरानीमाथि टेकेर गरिनेछ नया युगको आमन्त्रण उन्मुक्त स्वयं काल्पनिक युगको आमन्त्रण पातौला सिरूपाते ओठहरू तरबारका धारजै घरि घरि कमनीय मधु सममोहनको प्याला जस्तो विरोधावास प्रक्षेपण गर्छन् स्वप्न सुन्दरी होइन मिलिन्दा चित्र जस्ती सजीव विद्रोह र आत्मनिर्भर काम सम्मोहनको सम्पूर्ण उद्घाटन हो परम्परामाथि मिलिन्दा स्वयं एक ताण्डव नृत्य हो यी कथा बांकीन कथकार डा दीनबंधु शर्मा का, दीन का। उहांक कथा हरफ बोले आजक उदगार को उठान कर का उदगार सुनेर बसी राख्भ संपूर्ण सृजनशील मन में प्राविधिक साथी राधिका ओझा रमेश पौड़ हार्दिक हार्दिक स्वागत कर अभिव्यक्तिको अर्को माध्यम उद्घार आजको उद्घारमा कथा चर्चा गर्छौं कथाकार हुनुहुन्छ डाक्टर दिनबन्धु शर्मा भत्किँदै किल्लाहरू उहाँको नवीनतम कथाकृति कार्यक्रम उद्गारको हातमा छ र हुनुहुन्छ कथाकार डाक्टर दिनबन्धु शर्मा मलाई हार्दिक स्वागत गर्छु कार्यक्रम उद्घारमा धेरै धन्यवाद सर भत्किँदै किल्लाहरू हाम्रो हातमा छ हजुर यही कथाकृतिको न्यूमा हाम्रो भेट भएको भन्नु यहाँको रस्ती बस्ती त बागलुङ रहेछ नि हजुर बाग्लुङ हो मेरो बागलुङ भनेपछि एउटा पुरानो गीत झलझली जल, याद आउँछ के बागलुङ बजार काली गंगा निरमाया बाल्यकालदेखि नै सुनेको गीत हो धेरै लामो समय भयो बाग्लुङमा बस्ने छोडेको तै पनि कहिले काहीँ त गइराखिन्छ अहिले मेरो बाल्यकाल त्यही नै पूरा भएको हो अनि विद्यावारी वाणिज्य शास्त्रमा गर्नु भयो हजुर हो म चाहिँ बाहिर विदेशबाट गरेको हो फिलिपिन्सबाट मैले पोलिटिकल साइन्समा एमए गरेँ पहिला त्यसपछि चाहिँ नेपालीमा एमए गरे अनि पछि अल्ली वर्ष यो अध्यापनको अलि वर्ष भएपछि अन्ठाउन्न साल्मा, दुई हजार अन्ठाउन्न सालमा मात्रै म चाहिँ यो पिएचडीको लागि चाहिँ बाहिर गएको हो अनि त्यहाँ मैले बिजिनेस एडमिनिस्ट्रेसन नै सबभन्दा बढी उपयुक्त हो कि जस्तो लाग्यो हाम्रो क्याम्पस पनि यो म्यानेजमेन्ट फोकस्ड क्याम्पस भएको हुनाले त्यसैमै गरियो भएको लेख्न चाहिँ हुन त हाम्रो घरमा कहिलेबाट लेखियो कविता भन्ने पनि सम्झना हुँदैन किनभने परिवारमा चाहिँ त्यो कविता लेख्ने परम्परा थियो अघिदेखि नै मेरो दाई मुकुन्द प्रसाद शर्मा अहिले पनि महाकाव्यहरू पनि लेख्नुहुन्छ मेरो पिताजी पनि कविताहरू लेख्नुहुन्थ्यो तर मैले प्रकाशनका दृष्टिकोणले भन्ने हो भनेदेखि म गद्यतिर लागे विशेष गरी कथा र नाटकहरूतिर हो मेरो क्षेत्र पारिवारिक पृष्ठ नै पारिवारिक पृष्ठभूमि पद नै हो र प्रकाशनका दृष्टिकोणले हेर्दाखेरि दुई uh, हजार एकाउन्न सालको असौ कार्तिकमा कार्तिक मध्ये प्रश्न भएन कार्तिक मध्ये एउटा हो त्यसमा सहर भन्ने एउटा कथा मेरो प्रकाशित छ हजुर सपना र खण्डहरहरू कथा संग्रह पचपन्नमा प्रकाशित गर्नुभयो हजुर निबन्धको फुलबारी निबन्ध संग्रह उना हजुर र सयौं कथाहरू चाहिँ विभिन्न पत्र छाप्नु भएको रहेछ नाटक पनि लेख्नुहुँदो रहेछ हजुर नाटक चाहिँ कतिवटा लेख्नु भयो नाटक लगभग पन्ध्रवटा होला नाटक दिन मिल्ने छ एउटा संग्रह बनाउन मिल्ने खालको छ नाटक भने पनि त्यो ठुला नाटकहरू होइन हामीले अघिअघि त पूर्णाङ्की र एकाङ्की भएर पनि छुट्याइन्थ्यो आजभोलि नाटक भएर सबैलाई नाटक भन्ने पनि एक खालको परम्परा आएको छ त्यहाँ चाहिँ छोटा नाटकहरू भनौँ न छोटा हो मैले लेख्ने गरेको ती चाहिँ पनि एउटा संग्रह पुग्दैन गरी छन् आजको हाम्रो भेटको न्यू भनेको यहाँकै कथाकिँदै कि यी कि कथाका कि भत्केका छन् सुनौ न यसको चाहिँ हामीले सरले चाहिँ राम्रै ठाउँबाटै कुरा उठाउनुभयो कि योलाई भत्किँदै किन भनियो कुरा त निर्माणका भएको भए पनि हुन्थ्यो यहाँ त भत्काउने कुराहरू भए भन्दाखेरि चाहिँ विनिर्माणको पनि एउटा संकेत हो यो विनिर्माण भन्नाले चाहिँ विघटन अथवा विध्वंस भन्ने मात्रै नबुझिएर सामग्रीहरूलाई परम्परागत सामग्रीहरूलाई नै प्रयोग गरेर हामीले नयाँ रूप दिन्छौं नयाँ आकार दिन्छौ कुनै पनि चिजलाई त्यसो भएको हुनाले चाहिँ त्यो विनिर्माण हो यहाँ भत्किँदैले के गर्दैछ भन्दाखेरि हाम्रो परम्परा जेनरेसन चाहिँ चेन्ज भएर जाँदाखेरि हाम्रो परम्परागत आस्था परम्परागत विश्वास अभिभावकहरूप्रति विद्यार्थीले अथवा छोराछोरीहरूले राख्ने धारणा परम्परागत मूल्य मान्यताहरू प्रति चाहिँ अब हाम्रो फेरिएको चाहिँ शैली लाइफ यी कुराहरू चाहिँ लाई सङ्केत गर्नका लागि पुरानो पर आस्था का विश्वास का जो कि निर्माण करी किला भत्कृ अब इस दृष्टिकोण युगीन दृष्टिकोण हमें भाई आधुनिक युग के को प्रतीक हो तो भादा खरीण को प्रतीक हो जिसो ईंडस्ट्रियल रिवोल्यूशन अथवा औद्योगिक क्रांति भो विज्ञान देरे का है। बाद वड़ा का को क्षेत्र में धे कि आविष्कार भेज में विभिन्न वादह प्रति एश्वास कायम कर महाख्यान भाई महाख्यान जो जो कार्य भादा संसार भर खालिक विश्वास आधुनिक युग में कि पैला चाहे युग हो कृषि युग त्यसपछि चाहिँ सामन्त युग हुन्छ त्यसपछि पुँजीवादी युग हुन्छ त्यसपछि समाजवादी युगको बाटो हुँदै हामी साम्यवादमा पुग्छौँ भनेर चाहिँ कालमाखले चाहिँ जुन भने त्यसलाई चाहिँ एउटा मन्त्रको रूपमा यो त यही नै हो यहाँ बाहेक अर्को होइन भनेर एकदम प्योर साइन्सको रूपमा चाहिँ आधुनिक युगमा झण्डै झण्डै मानियो तर अब अहिलेको युगले ती कुराहरूप्रति प्रश्न गर्यो सबैजसो महाख्यानप्रति प्रश्न छन् जस्तो चाहिँ हाम्रो चाहिँ आधुनिक कथाकार गुरूप्रसाद मैनालीले के भन्यो भन्दाखेरि छिमेकीहरूमा झगडा त हुन्छ तर तिनीहरूको आखिरमा मेलमिलापमा टुङ्गिन्छ लोनिशासनमा झगडा त हुन्छ तर त्यो परालको आगो हो आखिरमा मेलमिलापमै टुङ्गिन्छ जस्तो चाहिँ कर्तव्य कथामा चाहिँ दाजुभाइको झगडा त हुन्छ तर चाहिँ आखिरमा गएर मेलमिलापमा टुङ्गिन्छ भन्ने कुराहरू मेलमिलापको सन्देशमूलक भनौँ न सन्देश दिने उद्देश्यले जुन कुराहरू लेखिए ती सुन्दर कुराहरू थिए नभएको होइन तर, तर त्यस्तो मात्र त हुँदो रहेछ नि त मेलमिलापमा मात्रै टुङ्गिन त होइन रहेछ नि त लोन सुहासनीको झगडा भएर लोग्नले सुहासनीलाई सुवासनीले लोग्नलाई मारेका पनि त घटना रहेछन् नि त ती कुराहरूलाई किन लेखिएन त्यसलाई भनेर चाहिँ अब त्यसका विविध रूपहरू अहिलेको युगले परम्परागत सम्पूर्ण परम्परागत रूपमा बनाइएका आस्था मान्यताहरू जुन छन् ती आस्था र मान्यताहरू यो उत्तर आधुनिक युग जसलाई हामीले अहिले भनेका छौँ पोस्टमार्टम युग शीर्षक हेर्दाखेरि राजनीतिक शीर्षक जस्तो लाग्छ नि भत्किँदै किल्लाहरू भन्दाखेरि अहिले नयाँ नेपालको कुरा पनि गर्छौ हामी हजुर यहाँले यो शीर्षक राख्नुभयो अर्कै आशयले राख्नुभयो तर सोझै किताब हात पर्ने बित्तिकै किल्लाहरू भनेपछि यो राजनीतिक कथाहरू होला अथवा भन्ने बुझाइरहन्छ त्यसलाई त्यसलाई पुरै निषेध चाहिँ नगरौँ होइन सरले जुन अनुमान गर्नुभयो त्यो अनुमान पनि यसभित्र छ जस्तो पहिलो यहाँ चाहिँ पहिलो उसमै पहिलो कथामै यो हाम्रो चाहिँ राजतन्त्र राजतन्त्र त निर्विकल्पै भनेको नि हामी कहाँ त पञ्चायत व्यवस्थालाई त निर्विकल्प भनेको राजतन्त्रको तपाईँ र माटो सुहाउँदो भनेको त्यसो हुँदाखेरि त्यो किल्ला पनि भत्कियो देवता भनेको किल्ला पनि भत्क्यो भन्ने संकेत पनि यसमा भएको हुनाले सरले भनेको जुन अनुमान हो त्यो सम्पूर्ण त होइन तर त्यो पनि यो भित्र समाहित छ यहाँ व्यङ्ग कथाहरू पनि राख्नु भएको छ व्यङ्ग्य छ नि एउटा फटाङ्ग्राको मृत्यु चाहिँ अलिकति त्यो शीर्षक चाहिँ दार्शनिक नै हो हजुर यसलाई अलिकति छोटो हामी व्याख्या गरौं कुन अर्थमा दार्शनिक हो भन्दाखेरि हामीले पो हाम्रो जीवनलाई महत्वपूर्ण भनेका छौँ तर मानिसको जीवन र रा, फट्याङ्राको जीवन अथवा मानिसको मृत्यु र रा, फट्याङ्राको मृत्युमा खासै तात्विक अन्तर के छ र अब यो मान्छे भन्ने जातको फट्याङ्रो चाहिँ लगभग अहिले सात अरब छ त्यो त्यो सात अरब यति धेरै ब्रह्माण्ड अन्तर्गत यति धेरै तारा ग्रह उपग्रहहरू अन्तर्गत एउटा ग्रहलाई चाहिँ हामीले एउटा हामीले पृथ्वी भन्यौं पृथ्वी आफैमा जाने एउटा थोप्लो हुन्छ ब्रह्मांडिया सात अरब मं अस मन मत अरू किटांगा को गणना करने होती हो मृत्यु हो को मूल्य कती अथवा एउटा मान्छेको जीवनको मूल्य कति छ त्यो मूल्यहीनतालाई चाहिँ प्रस्तुत गर्न खोजेको त्यो शीर्षकले चाहिँ नै यहाँ वास्तवमा फटाङ्ग्राको मृत्यु भनिएको छ फटाङ मरेको त छ त्यहाँ तर तर त्यसले सँगसँगै के पनि संकेत गरिएको छ भने यो फटाङ्ग्राको मृत्यु र मेरो मृत्यु उस्तै उस्तै होला भनेर एउटा जड्याले अनुमान गर्छ त्यहाँ त्यहाँ जड्या दार्शनिक छ एउटा त्यसको लागि संकेत गरिएको भूमि हल्लिँदाखेरि मान्छे पनि त किरा फटाङ्ग्राकै वर्गमा रहेछ भन्ने कुराको अनुभूत गरे नि मान्छे किनभने हामीभन्दा शक्तिशाली चिज देखियो त्यहाँ हामीभन्दा धेरै शक्तिशाली चिज दिँदाखेरि त मान्छे त निरीहरको त्यही भएर चाहिँ हाम्रो मूल्य चाहिँ फटाङ्ग्राकै मूल्य हो अब आफूलाई कुनै प्राणीले आफूलाई बढी महत्वपूर्ण भन्ने कुरा त कुनै आश्चर्य कुरा भएन कुनै हामीले फट्याङ भनेको पनि आफूलाई बढी महत्वपूर्ण ठाने हुन्छ क्या अरे नभएदेखि उसले आफूलाई बचाउनु किन खोज्छ त हामीले त फटाङ मार्न खोज्दाखेरि त उसले त आफूलाई बचाउन खोज्छ हामीलाई बचाउनु त खोज्दैन किन आफूलाई बचाउन खोज्छ उसले भन्दाखेरि उसले आफ्नो जीवन महत्वपूर्ण उसले आफूलाई मार्न खोज्ने उसले आक्रमण गर्दैन त्यसो भएको हुनाले जीवनको मूल्यहीनतालाई संकेत गरेको हो यो शीर्ष एउटा कथा चाहिँ यहाँले नै सुनाउनुपर्छ सुनाउनु अब यो चर्चा शीर्ष कथ भत्क मोधे छह किलो घाम तरली पा लमक लमक गोठसम आईपुगो भूई रोरू का ढाड़ में समेत पाइला टेक्योले गोठ उजालो भान्न भाई उसले अहिले निर्धक्क भन्यो पुर्खाले रोजेको ठाउँ यो अब्बल ठाउँ जीवनमा एकचोटि गौहाटी पुगेथे मुवाको पात थापेर जंगली मौरीको मह खाएपछि रुगाए फर्कें, फर्के त्यसपछि कहीँ जान मन लागेन यही बस्छु छोरो परखेर बस्छु जेसुकै भन छोरा जस्तो छोरी हुँदैन के कुरा गर्छस् यति भनी भ्याएर निम्न लागेको कक्कर सम्झेर मुखको छाला र ओठलाई लामो चुच्चो पारेर सुल्फा ताने उसले लामा बाक्ला र गोबर माटो आदि खाँदिएर निला भएका त्यसका पैतालाका नङहरू हेरेको रहेछु ती खुट्टाहरूलाई अझै जोडेर उडकुसीमा बसिरह्यो छोरीको जात केही गरे आफ्नो हुँदैन ऊ अझै बोलिरह्यो पुर्खाले नजानेरै भनेका हुन् त अर्काको नासो गलाको पास म विद्वान र समझदार जस्तो भएर रह, सुनिरहे म ऊ भन्दा सानो भए पनि कतै न कतै ठुलो वा धनी या शिक्षित भएको अहंकारसँग थिए जसलाई उसले पनि स्वीकार गरेकै थियो उसका घोडा रित्ता थिए मैले नयाँ चप्पल लगाएको थिएँ मैले आफ्ना पैतालामा सुहाएका चप्पल हेरेँ उसले पनि हेर्यो कति आलिस चप्पललाई फेरि नरो के भन्यो पुराना कता फालिस छिने तुन त फेर्न मिल्थ्यो नि त दाईलाई सम्झिन तिमीलाई मिले पो कत्रा खुट्टा छन् अड्कल छ तिमीलाई मिल्छ चप्पल त अलिकति नमिले पनि के हुन्थ्यो र आफ्नै पिणौलामा प्याट्ट हिर्काएर भन्यो डाँस झिंगा लड्यो तन्किएका त्यसका घोडा र प्वाख खुम्रुक पर्दै गएको मैले हेर्रहे छोरो छोरो भन्छौ खै तिम्रो छोरो फर्किएन क्या अरे मैले भने पछाडि थुपारी घाँस छेउमै बाँधेको गोरूलाई हालिदिने विचारले ऊ उठ्यो शरीर ढाड अलिकति कुप्रु पारेर दरा घोडाले टेक्यो उसले गाउ मा मरो मन्द्रा घुसो उसको छोरो सानो आन्द्रा र ठुलो आन्द्रा हुँदै भित्र पसेर उसलाई खाइरहेको मैले देखेँ म हाँसे तर उसले भन्न खोजेको त यस्तो रहेछ गयो माया मर्यो आन्ध्र प्रदेशमा घुस्यो चर्क घाम चर्क्यो पिप्लेतिर चर्केको घाममा आँप उनी केही बच्चाहरू थिए तिनीहरू झटाराले आँप झारेर ठुला काला धर ढुङ्गाका कापहरूबाट बटुलिरहेका थिए आकाशमा भादल फुट्दै गोलिन्दै फुट्दै थियो एक टौका कपास सुलीकोटले पनि आकाशतिर दियो, बादलका केन्द्रहरू बन्दै र भत्किन्दै थिए मकैका बोटहरू ढल्दै थिए धानका बिउहरू उभिँदै थिए घुमानै गोरू हँस्याउँदै थियो धनजिते धानको ब्याड नाप्दै थियो यस्तैमा धर्मानन्दध्यायले आकाशतिर हेरेर सुर्तीको लुणो मुखमा हालेको मैले देखेँ कता भोलिश भाइ धर्मानन्द बुढ़ा रहेछन् त आँप मुनि त्यही गुमाने र धनजितेको रमिता हेर्दै होला काटा के को काटा हो के को हुनु ऊहि धनजितेको धानको बिउ गुमानेको गोरुले चरिदिएको अनि त्यो त मिलाएका होइनन् र मैनाली बुढाले त्यही मिलेर त अहिले नमिलेका नि हाँस्यो काउरा पाटे दाई आफ्नो भनाई ठ्याक्क मिलेको जस्तो लागेर होला हाँसेको दाँतका फोहरिंजा उज्यालो हाँसिरहे के भन्छ दाई पनि हो त मैनालीले लेखापढ़ी गरेर छिमेकी छिमेकी सधैँ मिल्नुपर्छ भने नराम्रो त होइन नि तर उनले भने जस्तो भए पो भयो पनि त्यति बेला बुढा मरेर गए जात भातको कुरा पनि रहेन धनजित र गुमाने मात्र होइन धनजितको छोरो र घुमानेकी छोरी पनि मिले नङ मासु जाँ अनि ह्या भाइ तँ पनि सहरमा बस्छस् गाउँको केही चाल पाउन्नस् ती भैंसले उचालिएका ठिटाठिटी चपक्क मिलेपछि के हुन्छ गुमानेकी छोरीको फुटुक उठेको भुडी देखिन हिजो अस्ति ए बल्ल ए बागी भागिसके थापा हैनस् ल हेर गोरु गोरू धनजितेको बाली गुमानेको हाँस्यो बेसरी मैले फेरि उसका काला उजाला घजा हेरिरहे अब ती पनि फर्किँदैनन् बुझिस तिम्रो छोरो विदेशीको कति वर्ष भयो अरे बाह्र वर्ष बाह्र वर्षमा खोलो पनि फर्किन्छ ताई मलाई पनि त्यही आशा छ भाइ बाँचेको छु समातेर बेसरी त्यसैलाई उसका आँखा रसिला भएर भिजे के भयो त देश पनि देख्यो मुख पनि फेर्यो अलि चौडा भएर आउला देखेको भएर आउला बुझेको भएर आउला होइन मान्छे त त्यो सानीदेखि बुझकड नै हो मलाई माया गर्ने पनि हो एकछिन रोकिएर फेरि भन्यो त्यसकिआमा पनि बितेपछि एक्लो भए भाइ म छमकटै एक्लो एक्लो कसरी हुन्छ हौ बिहे गरेका भएर के भो त नौ नौबटी छोरीहरू यही ओल्लो गाउँमा छन् तिम्रा ऊ आशा मरू हेर त आशा मरू आफ्नो पसल प्यारो थियो त्यसैमा उसले संसार देखेको थियो उसको जीवनको केन्द्र त्यही पसल थियो पसल भित्र जीवन जीवनभित्र पसल मात्र अविच्छिन्न अभेद भनेको छोराको बिहे पछि पसल पनि छोराले नै जिम्मा लियो छोरा बुहारी पसल भएको घरमा बसे ऊ आफू बुढो घरमा बस्यो तर छोरो धेरै दिन थामिएन पसल बेचिदियो र श्वास लिएर विदेशी न पसल छ न छोरो छ मैले नै भने के हेर्ने त्यो धन पिचालाई बुद्धि त छैन भाइ त्यो आसामहरूको त्यसै घरबाट विदेशीको छोरो फर्केन भनेर घर फापेन भन्यो त्यस्तो राम्रो घर भत्कायो बौलाएर अब फेरि छोरी ज्वाइँलाई घर बनाउँदैछ के भयो त डाँडा भाटा झ्याल ढोका दलिन ढुङ्गा सबै छोराकै घरका हुन, माटाले जोडेको मात्र नयाँलाई नयाँ जोडन दिएकोलाई नयाँ भनेको छोराको ठाउँमा छोरी राख्छ हुँदो रहेछ त अब छोरीले पाल्छे भनेर बाँचेको छ पाल्छ कि फाल्छे होइन भाइ छोरीले पालेको कि छोरीलाई पालेको आशा छोराले पनि त पालेन नि जे बुझ तिमीले चाहेको तिमीले बुझ मैले चाहेको म बुझुला बुझाइहरू आ आफ्ना आशा छोरीले बुझेको ज्वाइले बुझेको तिमीले बुझेको आशा बुझेको सबै आफ्नै आफ्ना सग्लै सग्ला बुझाइहरू जेसुकै भन् तर म छोरो आउने आशामा छु भाइ छोरो जस्तो छोरी हुँदैन धनजितै मरेछ तीन वर्षपछि म गाउँ आएको थिएँ फेरि गुमाने मलाई पनि गएन रे सम्झि उसले भन्दै भन छ धनजितको छोराले आफ्नो छोरी उडाइदिएको उसको रिस मर्दै मर्न रे कोहोरो होइन भनेको मान्छे जिन्दगीभर एकहोरो भएको देख्दा म छक्कै परे भाइ कारोड दाई साँझ मेरो सिरानमा आएर बोलिरहेको थियो साँझमा सुत्नुहुन्न भाइ उठ त्यसले भन्यो म अल्छी अल्छी गरिरहेको थिएँ उठेर झ्यालबाट हेर्दा पश्चिमी आकाश शून्य पहेँलो भएर गएको देखेँ अनि मैले उसको कथा यही गेरु रङको आकाश बसेर सुने बाह्र वर्षमा खोला पनि फर्कन्छ भनेर तँ गई सर तँ गएपछि यो गाउँ निक्ष अँध्यारो हुन्छ गाम लाग्दैन यो गाउँमा तँ पत्याउँदैनस् सत्य तँ नभएको कस्तो हुन्छ तँलाई था थाहा छैन तँ गएपछि म छटपटिएर गाउँमा तलमाथि गरिरहेँ छोराको पिरले कारो पाटे बौलायो भनेर पनि गाउँमा भनेछन् यस्तैमा बाह्र वर्षमा त होइन चौधौँ वर्षमा कहिलो फर्क्यो ह्यार भाइ मलाई कस्तो हो भयो होला कति दिनदेखि बिर्सिएकी कैलाकी आमालाई सपनामा देखेँ मैले त्यो विपनामै भाँचेकी भए कति खुसी हुँदियो भन्ने लागिरह्यो म रात दिन कैलो आएको खुसीमा छटपटिए म त बल्ल बाउलाएँ भन्ने लाग्यो आफैलाई उसले भन्यो ऊ आँसु खसालिरहेको थियो साँझ झमक्कै पर्यो अब चराहरू अलि शान्त भए किरा र भ्यागुताहरू कराउँदै रहे म फेरि पल्टे ओछ्यानमा ऊ बोलिको मपना में या विपना में कतापटी छू भन्ने ठम्या सकि थी सपना विपना जस्तों और विपना सपना जस्त अ रोय ऊ हाँसे जस्त जीवन जस्त कथ हो किजस्त जीवन मेरो निधार्ट निस्क निप्रिय विचार टुकड़ा गोलिंद गोलबिद थे अघिक गेरू रंग सामची रहें ऊ कूंच कि कहो मरे को हो। झाउ गंगटा भ्यागुता र उसका आवाजहरूका आफ्ना अर्थहरू के थिए किन ती मेरो कानबाट पस्ता नपस्दै मेरै अर्थमा रंगिन्छन् ती विचित्रका रंगहरू कुन रंग राम्रो थियो कुन रंग ठीक थियो सुखका स्मृतिहरू र पीड़ाका स्पशहरूले एउटै गीत बनेको बुद्ध जस्तो पक्रिरह भन्दै र चिप्लिँदै सुनिरहे अलिकति निरा छलंग ब्युझे भनेको बेलामा आफैले भनेको प्रश्न सुने त्यसले नपाल्ने भयो तिमीलाई त्यसले मेरो जीवन जीवनभरिको आशा चकनाचुर पार्यो भाई, भोलिपल्ट उजालो घाममा कामेको पाइला भलै टेकेर कारोपाटे दाईले भन्यो अब लैजान्छ भने सर जान्छु भाइ होइन भने आशा मरू एउटी छोरी लिएर बस्छु के रे? किन जाने सर किन छोड्ने पुर्खाको थलो चिया खाने समय थियो मैले उसलाई चिया खुवाउनका निम्ति पिणीमा राखेँ छोरी चिया दिएर गई दुध चियाको बाख्रादार फेजले उके शान्त भयो मथि पहाड़ में माईथान को पूर्वती हेर उ उसके भन्या पोर साल तैंको कोट घर भत्की भाई त्यहाँ कोट घरमा त पुगिस पुगिनेस् कुन्य आँगनमा मुकुट लगाएको मूर्ति थियो एउटा कसैले पूजा गर्थे पनि पछि पूजा रोकियो पोहोर कोट घर भत्किँदा त्यो मूर्ति पनि ढल्यो अजम्बरी कोही रहे रहेनछ भाइ कोही पनि रहेनछ अजम्बरी देवता भनेको त्यो मूर्ति पनि ढल्यो होइन अचम्मै भएको छ यो ठाउँलाई यहाँ बस्न चाहने कोही छैन सित्तैमा घर छोडेर हिँडेका छन् मान्छेहरू घर धुवा सम्म मान्छे छैन एक एक घरहरू भत्किन्दैछन् पिता पुर्खाले रोजेको यो ठाउँ हाम्रा निम्ति जोगाड गरि छाडेका किल्लाहरू उसका शब्दहरूले मलाई केही बुझ्नु सहयोग गरिरहेका छन् मैले सभ्यताको केन्द्र भत्केको देखेको छु मेरो पूर्व भत्केको म देख्दैछु पानी खोला फाँट माटो सबै जाँचेर संसारले रोजेको राम्रो बस्ती बसाएको यो ठाउँ नराम्रो मानिएको र पानी नपर्ने हिउँ जम्ने कटाङ्दु पृथ्वीको उत्तर पश्चिमका बंजर जग्गामा बस्ती बसाल्न दौड़ेका मान्छेहरू मैले देखेको छु होइन आफ्ना हुँदाखाँदाका घर भत्काएर अमृत फलाउने जमिन बाँझो पारेर यसरी मान्छेहरू गुर गुर्ती दौड़ेका उसले मलाई झकझकायो मेरा कुम्मात्र झगझग्यायी मां में मा अड़न सक बनाए मै लागू त्यां सड़िने मेरे छोरो वयस्क नही घर छोड़कर अमेरिका हानिओ म रंथनी तर मै रात अवेरसम शांत कर सफल भे कि आकाश में बादल का भुट्टा बंदे भत्की थे हिजो बने आज भत्की परिवर्तन नई शाश्वत हो आज भत्की भोलि बनने फेप अर्क भनेपछि किल्लाहरू यसरी भत्केका छन् हजुर मैले चाहिँ यहाँ कथाको पुछारमा चाहिँ त अलिकति जेको त्यही सत्य पनि भने मलाई चाहिँ म मा बाग्लुङको मान्छेलाई काठमाडौँमा घर बनाउनु त ठुलो कुरा थियो केटाकेटीहरूले चाहिँ साइन्स पढ्छु भन्ने के पढ्छु भन्ने आधुनिक डक्टर बन्छु भन्ने इन्जिनियर भन्ने आधुनिक कलेजहरू चाहिए त्यसको लागि अब यो यो बाग्लुङले त हामीलाई त पुग्दैन भन्ने भयो मलाई काठमाडौँ बनाएपछि कुरो च्याप्टर सिद्धियो भन्ने भाव थियो मलाई अब अहिले त छोरोले चाहिँ के भन्नु थाल्यो अमेरिकाबाट भने यो मेरो देश भन्दा अझ विशाल कुरा पनि भन्न सकिन्छ बुवा के भन्न सकिन्छ भने हाम्रो पृथ्वी भनौँ न त्यसो भनेपछि त हजुर र म एउटै ठाउँमा हुन्छौँ म पनि हाम्रै पृथ्वीमा छु हजुर पनि त्यही पृथ्वीमा हुनुहुन्छ फर्केर चाहिँ यही आउनुपर्छ भन्ने आग्रह नराख्नु तपाईँहरूले हामी एउटै पृथ्वीमा छौँ यो पनि त एउटा हेर्ने कोण हुन्छ नि त भन्यो उसले यसको अर्थ के हो भन्दाखेरि काठमाडौँले हामीलाई कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ हो राइट दाजुभाइको नाममा रहेको अभाइजहाज बनाउने राइट दाजुभाइ वेलबर राइट राइटको नाममा कम्प्युटर साइन्स इन्जिनियरिङ पढ्छडी पिएचडी गर्दैछ भनेपछि नयाँ के हुँदैन अब त्यो सन्दर्भमा वैज्ञानिक भन्नु पर्यो के ल्याउँछ अहिले थाहा छैन ल्याउनु त ल्याउनै पर्छ अभिव्यक्तिको अर्को माध्यम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 अभिव्यक्ति मध्यम उद्घार में यहां सृजना पक्न पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्टबक्स नंबर रेडियो नेपाल चौतीस इमेल काईडी हो, एट जीमेल हजुर यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्धारमा कथा चर्चा गरिराखेका छौं र कथाकार हुनुहुन्छ डाक्टर दिनबन्धु शर्मा सिम्फोनी पब्लिकेशनले प्रकाशित गरेको यो कथाकृति निकै रहर लाग्दो छ र भूमिका अंशमा समालोचक उप प्राध्यापक अनुपमा रेग्मीजीको निष्कर्ष पनि यहाँ सुनाउ जस्तो लाग्यो मलाई कथाकार शर्माको प्रस्तुत कथा संग्रह बेग्ला बेग्लै विषयवस्तु समेट्ने बहुल प्रवृत्ति बोक्ने नवीन शैली अगालेर लेखिएका कथाको संकलन हो प्रस्तुत संग्रहका कथाले समकालीन नेपाली आख्यान लेखनको गति र दिशा पक्रेका छन् मुख्यतया विनिर्माणवादी र उत्तर संरचनावादी प्रवृत्ति अगालेका यी कथामा अन्य बहुल प्रवृत्तिको प्रयोग छ पाठकका लागि प्रशस्त ज्ञापको सिर्जना गरिएका यी कथा शैलीगत दृष्टिले पनि उच्च छन् मूल्याङ्कन उहाँ अनुसन्धानमै लागेको मान्छे उनीहरूले त्यतिकै हचुवामा चाहिँ लेख्नुहुन्न उहाँ चाहिँ उहाँ चाहिँ एकदमै पढेरै छिचोलेरै सिद्धान्त यो किताब मात्रै पढेर उहाँलाई हुँदैन विविध सिद्धान्तहरू पनि पढेरै अरू पुस्तकहरू पनि पढेर लेख्नुभएको हो उहाँले भन्ने बुझिन्छ पढ्दाखेरि यो कृति बाहिर आएको धेरै भएको त छैन यो चाहिँ प्रतिक्रिया गर्दाखेरिको प्रतिक्रिया चाहिँ एकदमै संक्षेपमा हामीले भन्ने हो आ, सब, एक वाक्यमै भन्ने हो भने यो कलात्मक बौद्धिक दृष्टिकोणले र उत्तर आधुनिक चेतनाका दृष्टिकोणले यो उच्च स्तरको राम्रो शक्तिशाली उहाँहरूले प्रयोग गरेको शब्द के हो भने यो शक्तिशाली कृति हो भन्ने उहाँहरूको ठम्याइयो अब इसको अर्क हम दुर्गुण जे भो ए पक्ष के हो भाद ज्यादा साधारण पाठक को यसको चाहिँ यसका दुईटा एउटा चाहिँ बौद्धिकता उत्तराधुनिक चेतनाको दृष्टिकोणले चाहिँ शक्तिशाली छ भन्ने यसको राम्रो पक्ष हो भनेदेखि साधारण पाठकको लागि चाहिँ यो अलिक गाह्रो हुन्छ कि एकै पटकमा बुझ्न सकिन्न कि कथा मात्र त बुझिएला तर कथाले समग्रतामा के ल्याउन खोजेको हो भन्ने कुरा बुझ्नलाई अलिक गाह्रो हुन सक्छ यहाँको कथा पढिराख्दाखेरि सुनिराख्दाखेरि कथा भन्दा पनि बढी हरक चाहिँ निबन्धको आउँछ नि सरले सर ठीक हो यहां हमें फिर भत्काई एकदम ठीक भर क्यों कथ पढ़े सर आप कथ पढ़े बग्दे निबंध बगे जो लगे शब्द छनौट हिस्से कविता जो लगे यही नहीं सटीको भादा खरीद भत्की हो <laughs> भत्काएको यसलाई चाहिँ हामीले विधा भत्काउने भनेर भन्छौँ विधा भन्जन भन्छ यो विधा भन्जन नै भएको हो किनभने यो पढ्दै जाँदाखेरि चाहिँ कहीँ कविता आयो कहीँ चाहिँ निबन्ध आयो कहीँ कथाको अंश पनि आयो कहीँ समालोचना पनि आयो आयो अनि प्रचार गरेर समीक्षा पनि गर्दैछ यसले यो लेखक आफै त्यहाँ समीक्षा पनि गर्दैछ त्यसो भएको हुनाले कहिलेकाहीँ त के भनिएको छ भन्दाखेरि यसलाई कथा किन भनेको त नि उसो भए एट इसमें इसके पुछारेखक चौ बाटो कथ कथ शारदा पत्रिकाप्ता खरी थी लेखे कथ न लेखिथि कथ न छाप्यो लेखक चौबाटा भरू में जैसे कथ लेखी न लेखे कृति कारण के नाटक और कविता को अंश ज्यादा अलिककला को भाषा प्रयोग लेखक चौ बाटो में भन्ने सर जस्ते विधा भंजन कारण ये विधा भंजन क यसलाई चाहिँ अलिकति हामीले हेर्दाखेरि यो जीवन जस्तो हो जीवन जस्तो भएर हो जस्तो हामीले चाहिँ जीवन कस्तो छ भन्दाखेरि न त कविताै कविता आस्तो छ न कथै कथा आस्तो छ न नाटकै नाटक जस्तो छ जीवन जस्तो छ कृति पनि जीवनको चित्र जस्तो भएर आउँछ त्यो कृति पनि त्यसो भए कतिपय ठाउँमा अर्थ नलाग्नुको कारण पनि के हो भने जस्तो मैले यहाँबाट चाहिँ देखेको चिजलाई मैले चाहिँ लाइट देखेँ लाइट भित्ता ट्युब दराज यसो भन्दाखेरि त के भन्यो हो अर्थ आउँदैन नि तर तर मैले यसलाई क्यामेराले खिचेको भए त अर्थ आउँथ्यो नि क्यामराले खिचेको फोटो चाहिँ कसैले हेरेको भए त अर्थ आउँथ्यो फोटोमा खिचिएका चिजलाई चाहिँ फोटोमा देखिएका चित्रहरूलाई सरले शब्दमा भन्नु हो भने अर्थ आए जस्तो लाग्दैन हो त्यसो भए उनीहरूले कहिले काहीँ फोटोग्राफीको भाषा फोटोग्राफीको भाषा प्रयोग गर्ने जीवनलाई जस्तो देखेको हो जस्तो पर्सिभ गरिएको हामीले ठिक त्यस्तै चाहिँ व्यक्त करने कहीं दूर होने नबुझने अब इसमें जाने कुछ केन्दा हमी इस लीला लेखन भन्ने शब्द बारम्बार प्रयोग कारण अथवा उत्तराधुनिकता भन्नी शब्द को प्रयोग अर्थ में निश्चित छी भादा क्या अर्थ में निश्चित छोड़खे जब हमने कने वस्तु देखो वस्तु एक्जैक्टली कस्तो भाई हमी हो रे हामी के बोल्छौँ त उस यस्तो छ भनेर भने हामीले भनेको के हो त भन्दाखेरि हाम्रो पर्सेप्सन हो हाम्रो धारणा हो यसलाई बारम्बार लिला लेखनमा के उदाहरण दिइन्छ भन्दाखेरि कृष्णको उदाहरण दिइन्छ सभामा कृष्ण पस्दाखेरि मल्लहरूले चाहिँ पहलमान जस्तो देखे अरे कृष्णलाई त्यो बाटोमा चाहिँ यसो चमर लिएर बसेका महिलाहरूले होला कामदेव जस्तो देखे रे बुढाहरूले चाहिँ बच्चा जस्तो देखे कृष्णलाई कृष्णका विविध रूपहरू चाहिँ उनीहरूले देखे भन्दाखेरि कुरो के रहेछ भने किन युवतीहरूले कामदेव जस्तो देखे किन बुढाहरूले चाहिँ उसलाई बच्चा जस्तो देखे किन चाहिँ युवाहरूले चाहिँ उसलाई मल्ल पहलमान जस्तो देखे भन्दाखेरि आफ्नो धारणा अनुसार उन उनीहरूले देखे कृष्ण वास्तवमा हरेकले कृष्णका बारेमा एउटा छाप बनाएका थिए चरित्र निर्माण गरेका गरे थिए त्यही देखे।, देखे।, देखे अब यो यसलाई चाहिँ के भनियो त्यहाँ भागवत भनेदेखि लिला भनियो कृष्णको लीला भनियो कृष्णले मात्रै होइन सबै कुराले गर्छ लीला कृष्ण एउटै थिए त्यहाँ पनि उही थिए देख्नेहरूले फरक फरक देखेको हो होइन जस्तो हाम्रो रमेश सरलाई कविता मानौँ सरले कविता लेख्नुहुन्छ सरको कवितालाई चाहिँ सबैले एउटै किसिमले देख्छ र कसैले भन्ला हालुका कविता लेख्यो कसैले भन्ला होइन गरुङको कविता लेख्यो कसैले यसमा चाहिँ आठ पक्ष चाहिँ बलियो छ भन्ला कसैले होइन यो आठ पक्ष चाहिँ आठ पक्ष कमजोर छ यसो भाव पक्ष राम्रो छ भन्ला एउटै चिजलाई एउटै वस्तुलाई विभिन्नले विभिन्न किन विभिन्न जुन देह त्यसलाई चाहिँ लीला लेखनले के भन्छ भन्दाखेरि चाहिँ ती मानिसहरूले गरेको होइन लीला देख्न चाहिँ तिनीहरूले देखेको विभिन्न त्यो वस्तुको लीला भन्छ उही उही भागवतबाट लिएर त्यहाँ चाहिँ कृष्णले त केही गरेका नि कृष्ण त सरासरी सभामा आए एउटै कृष्ण विभिन्नले जुन देखे त्यसलाई कृष्णको लीला हो भन्यो त्यस्तै गरी यदि यो पुस्तकलाई विभिन्नले विभिन्न देख्छन् भने यो पुस्तकको पनि लिला हुन्छ <laughs> लिला गर्नुको लागि सचेत वस्तु मात्रै आवश्यक छैन डाक्टर साह अब हामीले विदा माग्नु पर्ने बेला भइसकेको छ भत्किँदै किल्लाहरूको <laughs> न्यूमा आधा घण्टाको बसाई हामीले तय गर्दैछौ <laughs> घर देश परदेश संसारभरि आज डाक्टर साहबलाई सुनेर बस्ने र नेपालका तमाम श्रोताहरू हुनुहुन्छ यहाँका पाठकहरू पनि हुनुहुन्छ होला यहाँका आफ्ना आफन्तहरू पनि हुनुहुन्छ तरले यो यति राम्रो अवसर दिनुभयो यो अलिकति बौद्धिक चिन्तनसँग पनि सम्बन्धित भएको हुनाले यसलाई अलिकति यो नयाँ प्रवृत्तिलाई चाहिँ अलिकति सबैले ढङ्गसँग अध्ययन गरिदिएदेखुन् चिन्तन गरिदिएको देखुन् यो रमाइलो पनि छ यसले मानिसलाई सुखी पनि बनाउँछ यसले मानिसलाई बढ़ी बुझ्न सक्ने पनि बनाउँछ र यी कथाहरूलाई एकपटक चाहिँ सचेत भएर पढिदिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु सोझै प्रतिक्रिया पनि म फेसबुकमा छु प्रतिक्रिया चाहिँ प्रतिक्रियाको म स्वागत गर्छु ती चाहिँ मन परेका वा नपरेका दुवै थरी को म स्वागत गर्छु प्रतिक्रियाको लागि पनि म सबै श्रोता समक्ष अनुज अग्रज सबै आदरणीय मेरा साना प्यारा भाइ बहिनी विद्यार्थीहरू सबैसँग आग्रह गर्दछु श्रोताहरू आजको उद्घारमा रहनुभयो कथाकार डाक्टर दिनबन्धु शर्मा भत्किँदै किल्लाहरूको न्यूमा आधा घण्टाको वसाई हामीले तय गरिसकेका छौ उहाँको कथाकारिता कथायात्रा निरन्तर अगाडि बढ़ोस् भन्दै आजको यो उद्घारबाट प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल पनि विदा माग्छौ नमस्कार, नमस्कार।